बोली राखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र अनि म सुजिता हलपरको एपिसोडमा दस रमाइलो कुराकानी गर्नेछौँ तपाईँको सम्झना सन्देश र तपाईँसँग भएको आफ्नो प्रतिभा पनि हामी सुन्नेछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौ तपाईँ आउन सक्नुहुन्छ रेडियो र हरेक दिन आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजेसम्म आउने गर्दछ र तपाईँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसुईमा हाम्रो फोन नम्बर हामीले खुल्ला गरेका छौ तपाईँ आउँदै गर्नुहोला अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट Aaa Aaa Aaa Aaa Aaa Aaa Aaa Unke sapna ki rani banu unke pasak ki pani छुना छैन मत मान्छे नै नसेन छे मतन चाहिँ म छुइन छ मतर नाच नसुना मत मान्छेन्ति मत नाचना मैले लाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जसपोर इन्जोयमा प्रोग्राम जसपुर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय सँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एमसिमा त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं शून्य सपूर्ण पाँच तिस र शून्य सफन् पाँच लाइन हामीले खुल्ला गरेका छौ तपाई आउन सक्नुहुन्छ र साथमा तपाईँले तपाईँका आफन्त सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ रेगुलर आउने गर्दछ प्रोग्राम जसफर एन्सोई बिहान एघार बजेको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजेसम्म तपाईँ पनि आउन चाहनुहुन्छ भने रमाइलो कुराकानी गर्न मन लागेको छ भने आउनुहोस् हाम्रो स्टुडियोको फोन हामीले खुल्ला गरेका छौँ र साथमा हामीले निकै मिठा रमाइलो साङ्गीतिक आवाजहरू पस्किने गर्दछौँ त्यसो त प्रोग्राम तपाई आउन सक्नुहुन्छ हामीले दुईवटा बाटो खुल्ला गरेका छौं सुना छ सु। पुन पाँच त्रिसठी तीन सय बत्तीस र सुना छ पुन पाँच त्रिसठी तीन सय लाइन खुल्ला गरेका छौ तपाई आउन सक्नुहुन्छ अहिले भने प्रविधि कक्षीमा रहनुभएका मित्र राज्यले इसारा गर्नुभएको छ एउटा सांगिक आवाजलाई जोड्नुपर्छ भनेर आउनुहोस् Me <laughs> no वो हो हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा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 एवं बाथरूम फिटिंग का सामान को हजुर हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स सेचन फिटिंग का सामान सुपथ मूल्य में पाई हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारंटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी उपलब्ध रह जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक चौरा प्रोप्रेटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस धाराको आधिकारिक विक्रेता रहेको जानकारी ग्राहन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 हमी कहालर सम्बन्धी साया रोर उपचार पार्लर सम्बन्धी संपूर्ण काम कर का सुपथ मूल्य मेनिंग दी फैंस सम्बन्धी संपूर्ण लेडीज आइटम तथा इंडोनेशिया रट आयात कर फैंसी आइटम उपलब्ध छस्मेटिक सम्बन्धी सुन हो सुन कम छी वाला सुन का आइटम तथा संपूर्ण कस्मेटिक सामग्री सुपथ मूल्य माइन छपर्क स्नेहा ब्यूटी पार्लर कॉस्मेटिक एंड फैंस स्टोर रत्न ताड़ी बजा राइजिंग जारेवलपमेंट बैंक को ठीक अगाड़ी प्रो पाइटर लक्ष्मी गुप्ता मोबाइल अंठानब्बे एक बाईस शून्य शून्य सात सैतीस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 र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिंग एजुकेशन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर यार पास ै सकिएन कमन याएसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएससी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्व नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी चार पर्सावन फोन नम्बर शून्य छप्पन्न पाँच पांस त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उना पचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी आउन गहना हरे हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गर गहनाहरू तयार गरिन्छ साथमा पुराना गहना सातफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ हरे सम्पर्क हरे राम, सुनसानीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी कृष्ण ढकाल सम्पन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँ सोराचोकमाइलेज बेटर इंजिन बेटर ब्रेकिंग इलेवन में स्कूटर ऑफ द इट सम्मानित मेटल बॉडी सी सी को वेगो स्कूटर टीवीएस कंपनी को रेसिंग टीम ने बनाये बाइक भाग एक्स्ट्रा पिकअप रुक्स डिस्क बाइक 2009-2008, सम्पर्कित प्रणाली डिल र एक सौ रितुवन फोन नम्बर शून्य छ पाँच बैसठी शून्य तेह्र पहिलो पटक बाइकको यात्राको भरपर्थी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 टनबाट पनि बुधबारको हामी दुईजना उपस्थित भइसकेका छौँ र तपाईँ पनि यदि प्रोग्राममा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच तिन सय बत्ती शून्य छपन्न पाँच सय तेत्तिसको दुईबाट तपाईँको लागि आफूसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सुझाना सन्देश पनि दिन सक्नुहुन्छ र साथमा हाम्रो राशिले निकै रमाइलो साङ्गीतिक आवाजहरू बताउने गर्नुहुन्छ साङ्गीतिक आवाजहरू बचाएर तपाईँलाई थोरै भयो भने आनन्द दिने कोसिस गर्छु हामीले इशारा गरिराख्नु भएको छ एघार पैतिस भइसक्यो दस बजीतिर खाएको है फेरि भोक लाग्ने बेला भइसक्यो अनि ऋषिजी के छ नयाँ नौलो खबरहरू एकदमै मिठो गीत सुन्ने मन लागिरहेको छ सुनाउनुहुन्छ कि तपाईँको आवाजमा एउटा मिठो गीत सुन्नु मन लागेको छ सुनाउनुहुन्छ कि मिठो गाउनु सुनेका छौँ आज़े हो गायक नहीं ऋषि अधिकारी मेरी माया पाहाड गएको निम्रा हुन पाउ मलाई त तिम्रै हुन पाउँछु पर्खी बसे मेरी माया सात समुन्द्र तारेर तिमीलाई भेट्न आउँछु सकिनामा मेरी माया पहाडको कुनामा तिम्रा हुन पाउँछु विश्व छ मलाई त तिम्रै हुन पाउँछु पर्खी बस मेरी माया स्वास समुन्द्र तरेर तिमलाई भेट्न पर्खी बस मेरी माया सामुन्द्र तेह्र तिमलाई भेट्न आउँछु सम्झना मारि बाटो हेरी रोइहौरी पिहारी तिम्रै उना पाउँछु विश्वास छ मलाई त तिम्रो पर्खी बस मेरी मया सा मुद्र तारेरा तिमला भेट ना यहां खरी बाटो हे हौली पियारी तिम्र होना पाचु विश्वास मैं तिम्र होना पाचु रे तुम ये मीठो गीत गए ऋषिजी पक्की सात समुन्द्र तरह एक दिन जाना ऋषि <laughs> अहिले चित हुनुहुन्छ नि हैलो भन्दा नि भावुक थियो हुनु सिरियस थियो मर्म स्पष्ट थियो र तपाईँको स्वरमा छ नै सुनेको थियो पर्खिँदैन सर्वप्रथम सर भन्नुपर्छ के थाहा सुनेर बस्की शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाई पनि कार्यक्रममा आउन सक्नुहुन्छ आफूसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ र राज्य आज मुसु मुसु हाँसिराख्नु भएको छ पक्कै पनि मायाको कुरा उठ्दा राज्य कुरा उठ्छ र अनि यो निकै नै रमाइलो रमाइलो भन्दा पनि भावुक भए जस्तो छ है राज्य फेरि यस्तो सानो यस्तो कुरामा पनि धेरै भावुक हुनुहुन्छ त्यही भएर नि होला आज पक्कै पनि सिसापारीबाट राज्यलाई चाहिँ धेरै राम्रो देखिरहेको छ सुनिसपन पाँच त्रिसठी तिन सय बत्तिस र सुनिसक्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भयो र अहिले पनि एउटा कार्यक्रममा एउटा निकै नै र अहिले साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो राज्यले इसहारा गर्नु भएको छ हाम्रो यो साङ्गीतिक आवाजलाई जोडौँ गारा, गारा। यो माया रोटी तेरा पिन्थ फेमा क माया को बाया गारा, गारा रोटी सिंह खानन फान देखो माया को गारा, गारा माहे खाँ खाँ को पानी बोली बतन सारे मीठोन चलने तिम्रो नू पेरी खाऊ लगने मूलधारा को पानी ली बचन सारे मिठो एकदम चल नानी तिम्रो गाला, गाला रोटी पिन फान रात गाला, गाला लखली बाग के ला ला ला तारा छला लला तिरो माया देखता छेरे पर आलमला पुछोता सुनता न कुरसे रतो काग चितो चितो किरुवा कुमोहनी मासे खयो से तोले रता ललला कुली बाग के तारा छला लला माया यो मिठो साङ्गीतिक आवाज पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईलाई राख्यो नेपाली फिल्मी एक नम्बरको पाखे बाटे एउटा मिठो साङ्गीतिक आवाज यो मायाको काँ पर्य घर यस्तै मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौ र तपाईँ आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौ प्रोग्राम सुना पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना सुना पाँच त्रिसठी तिन सय तेत्तिसमा जसरी म अहिले कुराकानी गर्न सक्नुहुन्छ र तपाईँको के वर्तसँग त्यो पनि प्रस्तुत गर्न सक्नुहुन्छ र यति बेला कोही मित्र आउनु भएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौं हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ टाड़ी बद्री बद्री ख़बर? तपाईले गर्नु हो त्यसको अलावा केही गर्नु न घरमा खेर के गर्नु हजुर अब यस्तै हो अब के गर्नु यस्तै अब लाखालुहरू अब यसो गाई बस्तु पाल्ने दुध बेच्ने अब म आउँछु नि हजुर म दही लिएर आउँछु दुध लिएर आउँछु हजुरलाई भेट्नलाई हजुर अब के खाने होइन तपाईसँग केही प्रतिवाद छ भने बन्देजी प्रस्तुत गर्न सक्नुहुन्छ त्यही हो तपाईँसँग तपाईँलाई के आउँछ तपाईँको प्रतिभा भन्ने त हो नि प्रस्तुत गर्ने त हो नि हामीले यस्तो गर्नुभयो यस्तो गर्न मिलेन भन्दैनौ त ल हुन्छ चोर्किला भन्न आउँछु भने राम्रो त हराउनु भयो भनौ न पिर परे नि सकिन भन्न त अनि त्यहाँ के होला भन्नु त बत्रीजी पक्कै पनि हाम्रो बत्रीजी परेको छैन त्यही भएर पिर परेको गीत नआएको हुन सक्छ है ल एउटा रमाइलो गीत गाउनु नि त ल एउटा यो दैला मुनि त मलाई सजिलो लाग्छ त्यही दैला मुनि तिमी कहाँ यो यहाँको बति सही त बोलाऊ बोला बोलाउँ बोला ऊलाई मन त दैलामनी जाउ नानी टुरी तिमी कहाँ छेउ दैला मनिजेऊ नानी टुर तिमी कहाँ छौ हजुर बद्रजी हजुर हजुर मेरो आफन्तहरूलाई मेरो दाई दि प्रसाद गौतम रामचरण गौतम कृष्ण भाइ सुभाष गौतम र मेरो बुवा मम्मीलाई दिदी बहिनीहरूलाई सम्झना गर्दछु गाउँका दिदी बहिनीहरूलाई पनि भाइ बहिनीहरूलाई बुवा ममीहरू गर्दछु र अन्तिममा बद्री गौतम भनेको छु सम्पूर्णलाई हजुर सबैलाई हजुर धन्यवाद आगामी प्रोग्राममा पनि आउँदै गर्नुहोला बद्री गौतम हुनुहुन्थ्यो है बाह्रबाट हुनुहुन्थ्यो उहाँले पनि गीत गाएर गइसक्नु भएको छ अब पनि हामी प्रोग्राम जस्ट फर इन्जुरीको अन्त्यतिर आइसकेका छौँ होइन त रेडियो रेडियो अनलाइन को ट्ल गरेर विश्वको जुनसुकै नै कार्यक्रम जस्ट फर एनजोई कोनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद थियो बद्री गौतम उहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आजको यो प्रोग्राम मगर र म सुजिता हुमा के साधा दिइरहन्छ प्रविधि कक्षिका राजलाई धेरै धेरै धन्यवाद पार होइन हजुर निराश देख्दैछु नि के को चिन्ता परेको छ आज भोलि हेर्न घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई थाहा था छैन था र हाम्रै बकुलर चोकमा रहेको अरियाल सप्लाई हार्समा घर बनाउनको लागि आवश्यक सबै सा सामग्री पाइहालिन्छ नि हो र त्यसो भए म अहिले हेरिहालि हजू हमी कहां घर निर्माण को आवश्यक पड़ने टॉयलेट बाथरूम सेनेट